गर्मी बढेपछि स्वास्थ्य संस्थामा बिरामीको संख्या दिन प्रतिदिन बढ्दो सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा अभाव समिमका लागि विकास आयोगले सबै जिल्लाबाट सुझाव संकलनको काम सकायो डोटी उपभोक्ता समितिको विवादले सड़क निर्माणमा अवरोधिनियरलाई कालो मसो दलेको विरोधमा धनगढ़ी उपमहानगरपालिकाका सम्पूर्ण कामकाज ठप्प पारियो सेवाग्राही मार्कामा बाजुराबा घरमा पहिलो वा हरियो झण्डा लगाउन गाउँले बीच प्रतिस्पर्धा डोटीमा शौचालय निर्माणको काम शत प्रतिशत नजिक र यस वर्ष मध्य र सुदूरपश्चिममा सरदर भन्दा बढ़ी वर्षा हुने वर्षापछि आउन सक्ने प्राकृतिक विपदबाट जोगिन सचेत रहन आग्रह वन्यजन्तु संरक्षण सम्बन्धी जिल्लावन कार्यालय डुराको अनुरोध वन्य प्रकृतिले हामीलाई प्रदान गरेका भावी सन्ततिहरूका नासो हुन् यिनको संरक्षण गरी भावी सन्ततिको हक अधिकार सुनिश्चितता गर्ने गरौँ वन्य तर्साउने थुक्ने अवैध शिकार गर्ने कार्य गैर कार्य अन्तर्गत पर्ने हुँदा यस्ता क्रियाकलापहरू आजैदेखि बन्द गरौ यस जिल्लामा पाइने कालिज चितुवा बदेल रतुवा जस्ता वन्यजन्तुको अवैध चोरी सिकारी गरेको थाहा पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बमोजिम कार्यवाही गरिने बेहोरा जानकारी गराइन्छ वन्यजन्तु पारिस्थितिकीय प्रणालीको अभिन्न अङ्ग भएको हुँदा यिनको अस्तित्व सङ्कटमा पर्दा सम्पूर्ण मानव अस्तित्व नै खतरामा पर्ने हुँदा वन्यजन्तुको संरक्षण गरी जैविक विविधता जोगाऊ जंतु को अवैध चोरी शिकार करने व्यक्ति को सुराग लगाई अपराधी पकड़ा करने व्यक्ति उचित पुरस्कार प्रसारण छह गणेश षयवस्तु पश्चिम तराईमा गर्मी बढ़ेपछि विभिन्न किसिमका रोगहरूको संक्रमण बढ़ेको छ शरीरमा रोग, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूलाई गर्मीमा विभिन्न रोगले सताउने स्वास्थ्य कर्मीले बताएका छन् गर्मीमा बाल र वृद्ध बढ़ी विरामी भइरहेका छन् खानपानमा सुधार गर्ने गर्मीमा घर बाहिर ननिस्कने हो भने बिरामीबाट बस्न सकिने स्वास्थ्य सुझाव रहेको छ गर्मी बढ़ेपछि भाइरल फीवर दम झाड़ा पखला र्वरो का बिरामी को संख्या दिन प्रतिदिन बड़ी को सैती अंचल अस्पताल ने जनाये बड़ी देखा पर्ने ज्वरो टाउ को दुख्ने झाड़ा पखला मलेरिया का बिरामी सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा बेडको अभाव हुन थालेको आकस्मिक कक्षका इन्चार्ज कृष्ण बोहराले बताउनु भएको छ उहाँले आकस्मिक कक्षमा धेरै बिरामीहरूलाई राखेर उपचार गर्न नमिल्ने भए पनि बिरामीको चापले गर्दा यही राखेर उपचार गर्दा भीड़ बढ़ी हुने तथा बेडहरूको पनि अभाव भएको बताउनु भएको हो इन्चार्ज बोहराले आकस्मिक कक्षमा चिकित्सा बिरामीको उपचार हुने भए पनि सो कक्षमा छिटो उपचार हुने भएकाले सबैजना आकस्मिक कक्ष उपचार गराउन खोज्ने भएकाले चाप पनि बढ़ी भएको बताउनु भएको छ उहाँले बाल बालिकामा भाइरल जरो टाउको दुख्ने झाडापखला मलेरिया जण्डिस देखा पर्ने र वृद्ध दम मुटु फोक्चो छातीका विरामी बढ़ी आउने गरेको बताउनु भएको छ सुदूरपश्चिमका लागि सुदूरपश्चिम विकास आयोगले सबै जिल्लाबाट सुझाव संकलनको काम सकाएको छ मध्यलीन रीर्घ विकास विस निर्माण का योजना में राय सुझाव मांग नौवट जिलागे आयोग ने सुझाव संकलन को काम संपन्न को हो। आयोगले पाँच र पन्ध्र वर्षे विकास निर्माणका योजनामा सम्बन्धित जिल्लाका राजनैतिक दलका प्रतिनिधि बुद्धिजीवी पत्रकार सम्बन्धित क्षेत्रका व्यक्ति लगायतबाट सुझाव संकलन गरेको हो विकास आयोगका उपसचिव जनकराज जोशीका अनुसार अहिलेसम्म छलफल मार्फत प्रायजसो विकास निर्माणका कामहरूमा सुझाव आएका छन् त्यसै धार्मिक पर्यटन र पर्यटन कृषि जलविद्युत प्राविधिक शिक्षालय र रा उद्यमशीलताका राय सुझावहरू उल्लेख्य रूपमा आएको उहाँले बताउनुभयो अब असार को दोसरो हफ्ता क्षेत्रीय स्तर को गोषी आयोजन जिल्ला जिला जिला आरोप छलफल करने तथा एकत्रित करनेझाव संकलन का क्रम में नउे एक जिला जिलाजना छलफल करोशी जानकारी द्वे क्षेत्रीय छलफल पच्चीस हाल योजना आयोग का सदस्य रहकर सुदूरपश्चिम विवास आयोग का अध्यक्ष विजय कुमार कंवर मत राष्ट्रीय योजना आयोग प्रधानमंत्री तथा मंत्री परिषद को कार्यालय पेश कर सुदूरपश्चिम विस ले जानकारी दिएको छ डोीका अधिकांश सड़कमा उपभोक्ता समितिको अध्यक्ष को, को हुनेर सड़क मार्ग कथाबाट लैजाने भन्ने विषयमा विवाद हुँदा निर्माणाधीन सड़कको काम अवरूद्ध हुन थालेको छ विशेष गरी राजनैतिक दलका नेताले सड़क निर्माण उपभोक्ता समितिमा आफ्नो पार्टीका कार्यकर्ता पार्ने प्रयास गर्न थालेपछि विवाद हुन थालेको स्थानीय वासिन्दाले बताएका छन् उपभोक्ता समितिको विवादका कारण यहाँका अधिकांश सड़कको निर्माण कार्य स्थगित भएको छ बागनेटी हुँदै बासुदेवी जोड़ने सड़क निर्माणका लागि वासुदेवी गाविस आठका प्रेम कुवरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी वैशाख बाइस गते जिल्ला विकास समितिको कार्यालय डुटीसँग सम्झौता भएको थियो तर सम्झौता भए नेपाली कांग्रेसका नेता समेत रहेका राणा गाउँ लोकेन्द्र साईले उपभोक्ता समिति गठन गर्दा राणा गाउँ गाविसका मान्छेलाई जानकारी नदिएको भन्दै सड़क निर्माण रोक्न जिल्ला विकास समितिमा उजुरी दिएपछि अहिले सड़कको निर्माण कार्य उपभोक्ता समिति गठनको विवाद हुन थालेपछि जिल्लामा सड़क निर्माण कार्य ठप्प भएको दुर्गामाण्डोका लक्ष्मण पाण्डेले बताउनु भएको छ राजनीतिक खिचातानीले सड़क निर्माण कार्य धमाधम स्थगित हुन थालेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् डाँडा गाजरी र पोखरी हुँदै शोकट जोड्ने सड़क निर्माणका लागि बाह्र लाख रूपियाँ विनियोजित भए पनि विवादकै कारण सम्झौता हुन नसकेको पनि जिल्ला विकास समिति डोटीले जनाएको छ डड़ेल को अलिताल गावि में बाख्रा को मसू खा रोहजना बिरामी आपने घर में कहीं दिनदेखी बिरामी बाख्रा काटर मसू खा गावि को ओडा नंबर सात बोहरा परिवार बिरामी प्रहरी शाह निरीक्षक विष्णु जोशी जानकारी द्विन् बिरामी में पैसठी वर्षीय बीरबहादुर बोहरा साठी वर्षीय बीमादेवी चालीस वर्षिय दुर्गा तैत्तीस वर्षीय मीना अट्ठाईस वर्ष लोकेश सत्र वर्ष मीना 14 वर्षका चन्द्र 12 वर्षका मनोज 11 वर्षकी जानकी 10 वर्षीय पवित्रा 8 वर्षका दीपक 7 वर्षका विशाल दिनेश ईश्वरी 6 वर्षीय भागरथी र 4 वर्षीय हरक बहरा रहेका छन् उनीहरूको धनगढ़ी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ गर्मीको समयमा खानेकुराहरू ख्याल गरेर मात्र खान स्वास्थ्य आग्रह गरेका छन् धनगढ़ी उपमहानगरपालिका निजामती कर्मचारी युनियन संघले उपमहानगरपालिकाका सम्पूर्ण कामकाज आजदेखि ठप्प पारेको छ नेत्र विक्रमचन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हिजो विहान एघार बजे कैलालीको धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टलाई कालो दलेको विरोधमा संघले कामकाज ठप्प पारेको जनाएको छ कर्मचारीहरू सबै कार्यालयमा उपस्थित भइसके पनि कर्मचारी संघ ले काम गर्न नदिएको उपमहानगरपालिका कार्यकारी प्रमुख रामलाल श्रेष्ठले जानकारी दिनुभएको छ उपमहानगरपालिकाका सब इन्जिनियर निर्मल देवालय दोषीमाथि कार्यवाही नभएसम्म पेन्ट डाउन आजदेखि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कार्य बन्द गर्ने बताउनु छ संघले हिजै एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको घोर भर्सना गर्दै कड़ा कडा कार्यवाहीको मांग गरेको छ कार्यालय कामकाज बन्द हुँदा सेवाग्राही मार्कामा परेका छन् कामका लागि उपमहानगरपालिकाको कार्यालय पुगेका सेवाग्राही फर्कन बाध्य भएका छन् सेवाग्राहीले एउटा कर्मचारीको विषयलाई लिएर कार्यालयका सम्पूर्ण कामकाज बन्द गर्ने उपमहानगरपालिकाको विरोध गरेका छन् त्यस्तै नेपाल इन्जिनियर्स एसोसिएशन धनगढ़ी च्याटर कैलालीले पनि इन्जिनियर फटमाथि कालो मसु लगाएको प्रति खेत प्रकट गर्दै दोषीमाथि कडा कार्यवाहीको माग गरेको छ बाजुराको मानाकोट गाविसका प्रत्येक घरमा फरक फरक झण्डा राखिएका छन् गाउँबारी पहिलो झण्डा राखिएका घरको बाहुल्यता बढी छ सातका धेरै धैले रोकाएको घरमा अरू गाउँलेको भन्दा फरक रातो झण्डा राखिएको छ रोकाएको घरमा एक वर्ष अगाडि बनेको चर्पीको ढोका बिग्रिएको छ त्यसकारण वहाँको घरमा रातो झण्डा राखिएको हो रोकाएले भन्नुभयो गाउँभरि पहिलो झण्डा राखेका छन् मेरो मात्र रातो झण्डा छ अब म पनि नयाँ चर्बी बनाएर गाउँलेको जस्तै पहिलो झण्डा राख्ने तयारीमा छु बाजरा जिल्ला पूर्ण सरसफाई अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ मानाकोटमा पूर्ण सरसफाईका गतिविधि मापन गर्न झण्डाको प्रयोग गरिएको छ गर गाउँभर तीन प्रकारका झण्डा प्रयोग गरिएको छ पहिलो चरणमा रातो झण्डा प्रयोग गरिएको छ यसको अर्थ चर्पीको प्रयोग गरेको तर चर्पीको अवस्था राम्रो नभएको भन्ने हो दोस्रो चरणमा पहिलो झण्डा लगाउने गरिएको छ चर्पीको सही प्रयोग गरिएको व्यक्तिगत सरसफाई जुठ्यान भाँडा सुकाउने चाङ बनाएको र घर आँगनमा सरसफाई भएका घरले पहिलो झण्डा लगाउने गरेका छन् अन्तिममा हरियो झण्डाको प्रयोग गरिन्छ पूर्ण सरसफाईका सबै सूचक पूरा गरेकाले हरियो झण्डा राख्न पाउने ओडा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सयोजाक पूर्णबहादुर रोकाएले बताउनु भयो मानाकोड छ कि पूजा रोकाले भन्नुभयो गाउँमा हरियो झण्डा लगाउनका लागि तछाड मुछाड भइरहेको छ महिलालाई समेत घरको सरसफाईमा पुरुषहरूले सघाउने गरेका छन् पाँच सय बाह्र घरधुरी रहेको यो गाविसका सबै घरमा झण्डा फहराइरहेका छन् बाजुरा जिल्लालाई सन् दुई हजार चौबिससम्म पूर्ण सरसफायुक्त जिल्ला घोषणा गर्ने गरी काम भइरहेको खानेपानी सरसफाई सब कार्यालय बाजुराका प्रमुख रामेश्वर घिमिरेले बताएका छन् डोटीमा घर घरमा शौचालय निर्माणको शत प्रतिशत नजिक पुगेको छ सुदूरपश्चिम क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका अनुसार जिल्लामा उनान्सय प्रतिशत घर परिवारले शौचालय निर्माण गरिसकेका छन् कार्यालयले पचासवटै गाउँ विकास समिति र दिपाल सिलगढ़ी नगरपालिकाका अधिकांश क्षेत्रमा शौचालय निर्माण भएर प्रयोगमा आएकोले डोटी जिल्लामा उनान्सय प्रतिशत शौचालय भएको तथ्याङ्क देखिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका क्षेत्रको जनसंख्या घर र सरसफाईको अवस्थाको आधारमा डोटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुनमा उनान्से प्रतिशत तयार भइसकेको सुदूरपश्चिम क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले जनाएको छ तर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका सबै ठाउँहरूमा अनुगमन गर्न नसकिएकाले सबै ठाउँमा शौचालयको सफल प्रयोग हुन नसकेको विषयमा भने शंका गरिएको छ यस वर्ष नेपालमा मनसुनी वर्षा समग्रमा सरदर रहने भएको छ जल तथा मौसम विज्ञान विभागको यस वर्षको मनसुनको सरदर वर्षाको आकरण अनुसार अघिल्लो वर्ष सरदरभन्दा कम वर्षा भएकोमा यस वर्ष सामान्य रहने भएको हो तर मध्य र सुदूरपश्चिममा भने सरदरभन्दा बढ़ी वर्षा हुने अनुमान गरिएको महाशाखाका मौसमविदले बताएका छन् महाशाखाका अनुसार नेपालमा यस वर्षको मन्सूनी वर्षा समग्रमा सरदर रहने भए पनि क्षेत्रगत रूपमा हिँड्दा मध्य तथा सुदूरपश्चिमका तराईका केही भूभागहरू तथा सुदूरपश्चिमका केही पहाड़ी भूभागहरूमा मात्रै पनि सरदरभन्दा बढी वर्षा हुनेछ तर पूर्वी नेपालमा भने सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ नेपालका बाँकी भूभागहरूमा भने सरदर वर्षा हुने जनाइएको छ लामो समय अगाडि पूर्व अनुमान गर्ने प्रविधि हालसम्म विकास भइ नसकेको हुँदा अतिवृष्टि वा अनावृष्टि हुने सम्भावना बारे अहिले नै भन्न नसकिनी मौसमविद शान्तिकडेलले बताउनु भयो मध्य र सुदूरपश्चिमका नागरिकले वर्षापछि आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत भनिरहनुपर्ने मौसमविदको भनाइ छ साधारणतया जुनदेखि सेप्टेम्बरको चार महिनासम्मको समय दक्षिण एसियाली मनसुनको अवधि हो तपाईँ युनिटी खबर सुनिरहनु भएको छ दस हजारको लेप्चे लगाई आठ लाखसम्म उठाउँदै म्यान पावर बजाङको एक गाविसमा परिचय पत्र नलिई बनजानेलाई सम्झिए अब फेरि सम्झिन त ओहो दाई तपाईँको करेसाबारीमा पनि त रहेछ नि ऊ त्यो मेवा केरा गाजर फर्सी अनि ऊ त्यो साग साग ओ मेरी बुढीले साग पनि भनेकी थिइन् मेरो करेसाबारीमा देखेर बुढीले भनेको कुरा सम्झिस् मैले भनेको कुरा चाहिँ के कुरा दाइ ल यसले फेरि बिर्सेछ सुन अब चाहिँ नबिर्सी तैले पनि मैले आफ्नै करेसा बारीमा फलफुल र हरियो तरकारी किन रोप्दैन हुँदैन चक्रे आफ्नो स्वास्थ्यको निम्ति समय त निकाल्नु पर्यो नि आफ्नै करेसा बारीको विसा दिनु हालेको हरियो परियो खायो भने पो दिमाग फुर्तिलो र शरी स्वस्थ हुन्छ करेसा बारीमा फलफुल तथा हरियो साग सब्जी लगाउँछु अनि आफू सहित आफ्नो परिवारलाई पसिलो खाने कुरा खुवाउँछु शरीरलाई चाहिने पौष्टिक तत्व परिपूर्तिको लागि आफ्नै करिसा बारीमा फलफूल तथा हरियो साग सब्जी लगाउने गरौं र नियमित खाने गरौं नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र तपाईँ अहिले बयानब्बे पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो भर्खरै हामीले प्रस्तुत गरेका थियौं गर्मी बढेपछि स्वास्थ्य संस्थामा बिरामीको संख्या दिन, दिन बढ्दो समृद्ध सुदूरपश्चिमका लागि विकास आयोगले सबै जिल्लाबाट सुझाव संकलनको काम सकायो सरकारले वैदेशिक रोजगारीमा निशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यान पावरले दश हजार लिएको कागजमा कामदारलाई सही छाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ यसअघि ठगी र मानव तस्करीको आरोपमा प्रहरेको महानगरीय अपराध महाशाखाको टोलीले गएको फागुन बाह्र गते अठार म्यान पावर कार्यालयमा छापा मारेको मध्ये मा एक धुम्बाहीमा रहेको एसआरएस ओभरसीज फेरि ठगीमा संलग्न हुँदै कामदारबाट अवैध रूपमा सात लाख पचास हजार रुपियाँसम्म रकम लिँदै आएको छ एसआरएस ओभरसीज मार्फत युईमा सुरक्षा गार्डको रोजगारीमा गएका जनकीष्ट त्यहाँ स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किएपछि त्यति धेरै रकम लिएको खुलासा भएको हो विष्टसहित पन्ध्रजनासँग गएको चैत्याइस गते दुवै जानु अघि दस हजार रुपियाँ लिएको कागज बनाइएको थियो विष्टले भन्नुभयो मलाई दश हजार मात्रै दिएको कागजमा हस्ताक्षर गराइएको थियो तर मैले चलाँकी अपनाएर सात दिएको कुरा मोबाइलमा रेकर्ड गरेर राखेको थियो त्यो प्रमाण विभागमा देखाए एसआरएस ओभरसीजले कामदारलाई निशुल्क पठाएको भन्दै बोल्न लगाएर श्रव्य दृश्य समेत खिचेर राख्ने गरेको छ नेपाली एक लाख मासिक पारिश्रमिक पाउने आश्वासन दिदै धेरै रकम उठाइएको हो नेपाल फर्काइएपछि आफ्नो रकम माग्न म्यान पावरमा पुगेका विष्टलाई सञ्चालिका सुभद्रादेवी बरालले रकम दिन अस्वीकार गरेपछि उहाँले वैदेशिक रोजगार विभागमा उजुरी दिनु भएको हो आफैले जोगाएको वन जंगलमा जान पनि परिचय पत्र अनिवार्य चाहिन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नु पर्ने छैन बजाङ स्याड़ी गाविसका स्थानीयहरूको यस्तो बाध्यता रहेको छ केही वर्ष अगाडी वन जंगलको समेत नबुझेका स्याड़ी गाविसका स्थानीयहरूले अहिले आफ्नो वन जानका लागि समेत परिचय पत्र अनिवार्य बनाएको स्थानीय गोपाल बोहराले जिल्लामा संचालनमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरूले जलवायु परिवर्तनले मानव जीवनमा विभिन्न प्रकारका समस्या देखा पर्ने जलवायु परिवर्तनले मानव जीवनमा विभिन्न प्रकारका समस्या उत्पन्न हुने थालेको जस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेपछि आफूहरूले वनजंगल जोगाउन पहल गरेको उनले बताएका छन् स्याड़े गाविसमा रहेको कालिका सामुदायिक वनका उपभोक्ताहरूले वनभित्र प्रवेश गर्दा परिचय पत्र बिना गएको खण्डमा जरिमाना समेत गर्ने गरेका छन् वन जंगलको महत्वबारे थाहा भइसकेपछि स्थानीयहरू आफै जागेर वन जंगल लाग, लागी परेका स्थानीय धौली बोहराले बताउनु भएको छ चार सय पचास भन्दा बढ़ी उपभोक्ता रहेका कालिका सामुदायिक वनका सबै स्थानीयहरू एकजुट भएर वन संरक्षण गर्न लागिपरेका छन् अहिले प्रत्येक परिवारको एकजना व्यक्तिलाई परिचय पत्र वितरण गरिएको छ घाँस दौरा गर्न जंगल जाँदा त्यही परिचय पत्र देखाएर मात्र जाने गरेको पत्रकार डीबी विष्टले जानकारी दिनुभएको छ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँड़ी नगरपालिका आठ वैवाहका स्थानीयहरूले विकासको काममा भेदभाव गरेको भन्दै सांसद लगायत कञ्चनपुरका तीन सरकारी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् वैवाहिक स्थानीय सदस्य दिवान सिंह बिष्ट लगायत नेपाल विद्युत प्राधिकरण महेन्द्र नगर बेलौरी रिश का समिति का का को कार्यालय कंचनपुर में ज्ञापन पत्र बुझाया हुईवाहिक स्थानीय गांव में ट्रांसमीटर जड़ान माग रख्ते सांसद बिष्ट सहित उक्त सरकार कार्यालय ज्ञापन पत्र बुझाया वैवाहिक वडा नागरिक मंच संयोजक नंदकिशोर एसकेले बताउनु भएको छ उहाँका अनुसार बेलडाँडीका सात आठ र नौ वडामा ट्रान्समिटर नभएका कारण विजुली डिम रहेको छ ट्रान्समिटर जड़ा नभएका कारण चार वर्षदेखि वैवाहका स्थानीयहरू अन्धकारमा बस्न बाध्य भएका छन् डिम विद्युतले सर्वसाधारणको दैनिक कामकाजदेखि कृषि क्षेत्रमा असर पुर्याएको छ बस्ती स्तरको योजना छनौटका बेला निमित चार वर्ष यतादेखि विद्युत ट्रान्समिटरमा गर्दै आएका वैवाह वैजना टोल इमलिया र झिरमिलाका स्थानीयले वैवाहकको भैजना टोलमा ट्रान्समिटर जडान गरी पाउ भनी पटक पटक योजना छनौटको बेला माग राख्दा समेत उक्त मागलाई सरकारी निकायबाट उपेक्षित गरिएको स्थानीयहरूको आरोप रहेको छ समुदा, समुदायमा देखिएको वंशानुगत रोग सिकल सेल एनिमियाको नियन्त्रण निवारणको लागि थारू समुदायका संघ स्वास्थ्य मन्त्रीलाई ज्ञापन बुझाएका छन् उनीहरूले आज कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँ मार्फत स्वास्थ्य मन्त्री राम जनम चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् एनिमिया रोगलाई जनस्वास्थ्य समस्याको रूपमा लिनुपर्ने अञ्चल अस्पतालमा रोग परीक्षणको व्यवस्था हुनुपर्ने थारू समुदायमा हरेक व्यक्तिको निशुल्क रगत परीक्षणको व्यवस्था गर्न माग गरिएको छ त्यस्तै सरकारले परीक्षणको रूपमा सञ्चालन गरिरहेको स्वास्थ्य बिरामीमा सिकल सेललाई पनि समावेश गर्न रोगको बारेमा उपस्वास्थ्य चौकीदेखि अस्पतालसम्म सचेतना कार्यक्रम संचालन गर्न गर्व अवस्थादेखि नै बाल बालिकाको स्वास्थ्य अवस्था चेक गर्न र श्रावण बीस गतेको दिनलाई सिकल सेल विरुद्धको राष्ट्रिय दिवसको रूपमा मनाउन स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र पठाएको विज्ञप्तीमा उल्लेख गरिएको छ वर्षनी सिकल सेलको न्यूनीकरणका लागि आएको बजेट फिरिज जाने गरेको भन्दै विज्ञप्ती मार्फत ध्यानाकर्षण गरिएको छ यो वर्ष पनि बजेट फिरिज भए अञ्चल अस्पताल जिल्ला जनस्वास्थ्य कार्यालय घेर्नेर आन्दोलन गर्न बाध्य हुने जनाएको छ बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा किशोर कुमार चौधरी आउनु भएको छ यसअघि प्रमुख जिल्ला अधिकारी रहेका लीलाधर अधिकारीको सरुवा भएपछि चौधरी नयाँ प्रमुख जिल्लाधिकारीको रूपमा आउनु भएको हो गएको चौविस गति जिल्लामा हाजिरी भएका प्रमुख जिल्लाधिकारी चौधरीले आज पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गर्नुभएको छ कार्यक्रममा उहाँले बैतडी जिल्ला समस्त प्रशस्त सम्भावना बोकेको र रमणीय भएको बताउनु भएको छ जिल्लामा सुशासन कायम गर्न तथा विकास निर्माणका कामहरूलाई गति दिनका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने भएका सञ्चार क्षेत्रले यो भूमिका निर्वाह गर्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा प्रमुख जिल्लाधिकारी चौधरीले जिल्लामा विकास निर्माणका कामहरू सघाउ पुर्याउँदै विकास पत्रकारितामा लाग्न उहाँले संचारकर्मीहरूसँग आग्रह गर्नुभयो जिल्लाका दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्नका लागि घुम्ती शिविरलाई निरन्तरता दिँदै नागरिकलाई प्रदान गर्ने सेवालाई सरल बनाइने उहाँले बताउनुभयो सञ्चार क्षेत्र र स्थानीय प्रशासन सँगसँगै अगाडि बढेमा जिल्लाको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो जिल्लाको हाट गाविसमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पनि पहल भइरहेको बताउनुभयो जिल्लामा आफूले रहदासम्म जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रमुख जिल्लाधिकारी चौधरीको भनाइ छ कैलालीको बसौटी गाविस ओड़ा नम्बर पाँचमा पर्ने कटौनी नदीमा झोलंगे पुल बन्ने भएपछि स्थानीय खुशी भएका छन् जिल्ला विकास समिति कैलाली र बसौटी गाविसको करिब एक करोड़ रूपियाँमा पुल बन्न लागेको हो झोलंगे पुल निर्माण भएपछि बसौटी गाविसका ओडा नम्बर दुई र हसुलिया गाविसका ओडा नम्बर सातका विद्यार्थीहरूलाई सहज हुने बताउनु भएको छ यस क्षेत्रमा पुल नहुँदा वर्षातको समयमा आठ नम्बर ओडा र दुई नम्बर ओडाका विद्यार्थी र गाविस कार्यालय बसौटीमा गाविसकी मुखिया हीरादेवी ठकुल्लाले आउने सेवाग्राहीहरू सेवा लिनबाट वंचित रहेका थिए अब त्यस्तो समस्या समाधान हुने उहाँले बताउनु भएको छ पुलको निर्माणको पञ्चानब्बे प्रतिशत काम सम्पन्न भइसकेको गाविसकी मुखिया ठकुल्लाले बताउनु भएको छ स्थानीय कृषक सुनिल कुमार चौधरीले झोलंगे पुल निर्माण भएपछि वर्षातको समयमा खेतीकिसानी गर्नेहरूलाई नदीवार पार गर्न सजिलो हुने बताउनु भएको छ उहाँले पुल निर्माण भएपछि वर्षातको समयमा खेती गर्न सहज हुने बताउनु भएको छ धेरै किसानको खेत नदी पारिवारि भएका कारण समस्या हुने भए पनि पुल निर्माणसँगै सबै समस्या समाधान हुनेमा आफू ढुक्क रहेको चौधरीले बताउनु भएको छ महिला बाल बालिका अपाङ्ग गर्भवती महिलालाई स्वास्थ्य चौकी ल्याउन समेत अब सहज हुनेछ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर दस तिल्किनीका महिला कृषकहरू राम्रो आमदानी र रा सहयोग पाउन थालेपछि केराखेतीतर्फ आकर्षित हुन थालेका छन् कञ्चनपुरको कुल उत्पादनयोग्य जमीनको दुई सय पचासदेखि लगभग तीन हेक्टर क्षेत्रहरूमा केरा खेती गरिएको छ त्यहाँका महिलाहरू श्री राधाकृष्ण महिला कृषि बहददेशीय सहकारी संस्थामा आबद्ध भएर केराखेती गरिरहेका छन् केरा के खेतीका के लागि सहकारीको आर्थिक लगानी र फ्याक्ट्रीले गरेको अनुदान को सहयोगमा केरा खेती गरिरहेका हुन् दश वर्षदेखि केरा खेतीमा आबद्ध पार्वती साउन् केराखेतीबाट मनज्ञ आमदानी भएको र उक्त आमदानीले घर खर्च र छोराछोरीको पठन पाठन गर्न सहज भएको बताउनु भएको छ केराखेती गर्नुपूर्व धान गहुँ खेतीबाट खाना लगाउन नपुग्ने गरेको बताउँदै अहिले केराखेतीबाट वार्षिक रूपमा करिब एक लाखको आमदानी हुने गरेको कृषकहरूले बताएका छन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामको बैठक सदरमुकाम मंगलसेनमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ प्रतिष्ठानका जिल्ला अध्यक्ष नरेन्द्र रावलको अध्यक्षतामा बसेको बैठकले यही असार सात गते संगीत दिवसको अवसरमा अछाम सदरमुकाम मंगलसेनमा जिल्ला अधिवेशन गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ रोहगाईको संयोजगत्तमा तीन सदस्यीय मंच व्यवस्थापन समिति नरेन्द्र रावलको संयोजगत्तमा पाँच सदस्यीय आर्थिक संकलन समिति जनक साउतको संयोजगत्तमा तीन सदस्यीय प्रचार प्रसार समिति भोजराज भाटको संयोजगत्तमा तीन सदस्यीय प्रचार प्रसार समिति संगठन विस्तार गर्न समिति गठन गरेको छ त्यस्तै भीमविष्टको संयोजगत्तमा तीन सदस्यीय सांस्कृतिक समिति सुरत रावत डुटिल्लीको कान्छाको स्वयं जगत्तमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हब आज रातीको मौसमी पूर्वानुमान आज राती साधारणतया देशभर मौसमी बदली हुनुका साथै केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ गर्मी बढ़े स्वास्थ्य संस्था में बिरामी को संख्या दिन प्रतिदिन बढ़्द सेंचल अस्पताल को आकस्मिक कक्ष में अभाव समृद्ध सुदूरपश्चिम का सुझाव संकलन को काम सखाओ डोटी में उपभोक्ता समिति को विवाद ने सड़क निर्माण अवरोधीनियर कालो मसो दले को विरोध में धनगढ़ी उपमहानगरपिक का संपूर्ण कामकाज ठप्प पारियो सेवाग्राही मार् मा।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 समासार श्रमण गर्नो भाइ कमा तपाईं र प्रतिनिधि सहयोगी वीरेंद्रलाई धन्यवाद तपाईं हाम्रो समाचारहरु radiounity.com.np बाट पढ्न र सहहेको बेला समाचार बुलेटिनहरु तथा कार्यक्रमहरु सुन्न पनि सक्नुहुनेछ सा। साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहमा फेसबुकमा facebook.com/radiounity र ट्विटरमा twitter.com/radiounity gdl मा जानु होला अवस्था समाचार बुलेटिनबाट हामी दुवै बिदामाक्षौं नमस्कार